एउटा इरानी चराबु लिपुलेक र काला पानी आँखा लाउँछौ किन लेपू लेक र काला पानी आँखा लाउँछौ किन राम्रो जग्गा छानी छानी आँखा लाउँछौ किन दाजुभाइको सम्बन्धमा दरार पैदा गराएर दाजुभाइको सम्बन्धमा दरार पैदा गराएर दसगजामा जानी जानी आँखा लाउँछौ किन राम्रो जग्गा छानी छानी आँखा लाउँछौ किन हाम्रै पानी हाम्रै माटो देवी देवता पनि हाम्रै हाम्रै पानी हाम्रै माटो देवी देवता पनि हाम्रै गिद्देशेनजर यो राजधानी आँखा लाउँछौ किन राम्रो जग्गा छानी छानी आखा लाउँछौ किन खुकुरीको खिया फाँकी खुँडा पखालेको खुकुरीको खिया फाँकी खुँडा पखालेको बिर्सिएर त्यो कहानी आँखा लाउँछौ किन राम्रो जग्गा छानी छानी आखा लाउँछौ किन टिस्टादेखि काँगाले मुख खोलेको छैन टिस्टादेखि काँगाले मुख खोलेको छैन हाम्रो देशको यो जवानी आँखा लाउँछौ किन लिपु र काला पानी आँखा लाउँछौ किन राम्रो जग्गा छानी छानी अभिबाव अधिकारीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रिको सुती बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौ शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षेण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्री प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म तपाईँले इमेलमा पठाउनुभएका सुमधुर गजलहरू र रात्री गन्थन शैलीका भावनाहरू सँगसँगै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु <स्थ> बुलबुलमा हामीले लकडाउन अवधिभर यो कोरोनाको प्रकोप शुरू भएपछि प्राय प्रत्यक्ष रूपमा फेसबुकमा प्राप्त भएका सामग्रीहरूलाई र तत्कालै आएका सामग्रीहरूलाई प्रस्तुत गर्दै आएका थियौँ र यो बीचमा नियमित रूपमा प्रस्तुति गर्दै आएका इमेलभित्रका सामग्री कहिले आउँछ भनेर धेरै साथीहरूले सुन्नुभएको थियो र धेरै बुलबुलेनले यो बीचमा इमेलमा पनि हामीलाई सामग्रीहरू पठाइदिनु छ तर विविध कारणले मैले प्रस्तुत गर्न सकेको थिइनँ आजको कार्यक्रममा भने मैले इमेलमा क्रमव रूपमा बाँकी रहेका तपाईँका सामग्रीहरू लिएर आइपुगेको छु र यिनै सामग्रीहरूलाई आजको बुलबुलमा मैले प्रस्तुत गरेर तपाईँलाई वाचन गरेर सुनाउनेछु शुरूआतमा राख्दैछु यो एउटा गजल र यसपछि तपाईँका गजलहरू र रात्रिगन्थन शैलीका अरू सामग्री लिएर आउनेछु ख कसका नाउमा विकृति छरियो जमाना फेरियो कसका नाउमा विकृति छरियो जमाना फेरियो खेत बाँझै छ गमलामा खेती गरियो जमाना छरियो दशैमा पाट बाभियो बटुल्नुको मजा छुट्टै हुन्थ्यो दशैंमा पाट बाबियो बटुल्नुको मजा छुट्टै हुन्थ्यो छोराछोरी चिन्दैनन् नाम्लो बरियो जमाना फेरियो खेत बाँझै छ गमलामा खेती गरियो जमाना फेरियो बच्चो बस चढेर विद्यालय जान आनाकानी गर्छ बच्चो बस चढ़ेर विद्यालय जान आनाकानी गर्छ हामी हिँडेर पास्ते हुँदै मादी तरियो जमाना फेरि खेती बाँझै छ गमलामा खेती गरियो जमाना फेरि मन्तव्य धेरै कर्तव्य थोरै गर्नेका हात देश सुम्पिदा, सुस्तामा झण्डा भारतको फरियो जमाना फेरियो खेत बाँझै छ गमलामा खेती गरियो जमाना फेरियो वर्षौंदेखि चलिरह्यो गरीबका नाउँमा चन्दा संकलन वर्षौंदेखि चलिरह गरिबका नाउँमा चन्दा संकलन हजारौं माननीयको खल्ती भरियो जमाना फेरियो खेत बाँझै छ गमलामा खेती गरियो जमाना फेरियो राज्य सत्ताको मतियार हुनेको अर्को विकल्प राज्य सत्ताको मतियार हुनेको अर्को विकल्प छैन आलोचना गरियो कि जेल परियो जमाना फेरियो कसका नाउँमा विकृति छरियो जमाना फेरियो खेत बाँझै छ गमलामा खेती गरियो जमाना फेरियो रूपा एक कास्की घर हो का। गजलकार आनंद मोहन खनाल को गजल थी ये वाचन करें बुलबुल बुल कर बुल बुल में फे स्वागत करज को बुलबुल में हमी सुमधुर हिंदी उर्दू गजल आयां तबेल में पठान भमग्री रै गजल वाचन करू रिगंथन शैली का सामग्रीदी गजलर पढ़ रखु अब मैं एटा रात्रि रात्रिगन्थन शैलीको सामग्री भावना छ त्यसलाई वाचन गर्दैछु र त्यो पठाउनु भएको छ रूपक प्रणीलले मेचीनगर तिन तेलपानी झापा उहाँको घर अहिले युएई बस्नुहुन्छ र एकचोटि हामीले बुलबुलमा रात्रि गन्थन शैलीका भावनाहरू राखिरहेका थियौँ त्यति मैले मा फेसबुक मार्फत फेसबुक पेजमा अच्युत घिमिरी बुलबुल पेजमा पठाउनुहोस् र तिनलाई वाचन गर्छु भनेको थिएँ तर कतिपयले चाहिँ त्यति बेला इमेलमा पठाउनुभएका भावनाहरू छन् र तिनलाई म अहिले प्रस्तुत गर्दैछु माको सामग्री अहिले वाचन गर्दैछु रूपक प्रनिलको वेशुरले ढलेको पुरानो याद बर्बराइरहन्छ तिमीले यो छातीमा कुल्चेर गएका तिम्रै पैतालाका छापहरू मध्यराती पुछको ठण्डी चिच्चाइरहन्छन् सड़कका पेटीभरि देशका भविष्यहरू राप मायाको होस् चिनोको होस् दुःखको होस् या त मनको जलनको होस् जस्तै हुन्छ सबै आफन्तहरू पात झरेजस्तै गरेर टाढिँदै टाडिँदै जान्छन् म शिशिरको रूखु बिल्कुल एक्लो कति आशलाग्दो रहेछ उरी वरिपरिबाट चराहरू उड्दै गर्दा मेरो आगनीमा बसेर लामो सुस्केर हाल्छन् कि भन्ने ढाड बाँचेर यी गुलाफहरूको घातक मुस्कान कतै पर तिम्रो बस्तीमा मेलकाइदिउं जस्तो लाग्छ जहाँ मुस्कानै मुस्कान बीच बनमाराका बिरुवा पनि केही क्षणका लागि खुशीको भागीदार बनून् पूर्वीय हावा चल्न शुरू भएको छ भेतृमनको कुना, -कुना तिम्रो खबर लिएर मान्छेको जिन्दगी कति हत्कडीले लपेटिरहन्छ जो फितलो कुराले नै मनमा ठूलो पहिरो जान्छ यो रात्रिगन्थन शैलीको भावना लेखेर पठाउनु भएको थियो रूपक प्रणीलले मेची नगर तीन तेलपानी झापा उहाँको घर अहिले युएई बस्दै आउनुभएको छ उहाँको भावनालाई मैले वाचन गरेँ र यसपछि अब बुलबुलमा अर्को एउटा साङ्गीतिक कोसेली राख्छु त्यसपछि अरू सामग्रीहरू लिएर आउनेछु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 आएको हुँ यहाँ आफू रित्तिएर तिम्रो त छ आएको हुँ यहाँ आफू रित्तिएर तिम्रो त छ फर्क देश घरबार सम्झिएर तिम्रो त सपथोक छ जब देशमा बलात्कार मौला कानूनले छोरी मार्यो जब देशमा बलात्कार मौलायो कानूनले छोरी मार्यो आमा मरेकी हुन् झन तडपिएर तिम्रो त सबथोक छ फर्क देश घरबार सम्झिएर तिम्रो त सबथोक छ आकाशमा उडेको पंक्षी हेरेर यही सोच्तो हो भ्यागुत्ो आकाशमा उडेको पंक्षी हेरेर यही सोच्तो हो भ्यागुत्तो बन्दी भए कुवाभित्र जन्मिएर तिम्रो त सबथोक छ फर्क देश घरबार सम्झिएर तिम्रो त सबथोक छ एउटा नेपाली तिमी भइदियो अर्को नेपाली म थिएँ एउटा नेपाली तिमी भइदियो अर्को नेपाली मथिए फरक भइयो सीमा कोरिदिएर तिम्रो त सपथोक छ फर्क देश घरबार सम्झिएर तिम्रो त सपथोक छ बाँच्नु छातीमा खुकुरी नचाएर बैरीको शिर जरोस् बाँच्नु छातीमा खुकुरी नचाएर बैरीको शिर जरोस नबाच्नु देशसँग अलगिएर तिम्रो त सपथोक छ आएको हाँ आफू रितएर तिम्रो त सबथोक छ फर्क देश घरबार सम्झिएर तिम्रो त सपथोक छ अस्ट्रेलियाको अल्बेरियामा बस्दै आउनुभएका दुर्गा प्रसाद रिमालको गजल वाचन गरेर तपाईँलाई बुलबुलमा फेरि स्वागत गरेँ दुर्गा प्रसाद रिमाल भुटानी हुनुहुन्छ र अहिले उहाँ पुनर्वासका क्रममा अस्ट्रेलिया अल्बेरियामा बस्रहनु भएको छ र अस्ट्रेलियाको नागरिक भइसक्नु भएको छ मैले उहाँको गजल वाचन गरेर बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ आजको बुलबुलमा हामी रात्रिगन्थन शैलीका तपाईँका लेखनी र सुमधुर गजल वाचन गर्दै त्यस्तै गरी सुमधुर हिन्दी उर्दू गजलहरू सुनाइरहेको छु अब एउटा मसँग गन्थन शैलीको लेखनी छ यहाँनिर मैले आज यसरी हेर्दैछु कि इमेल खोल्दै फ्याक्टै बुलबुलका लागि पठाइएका सामग्रीहरूलाई भाषण गरिरहेको छु त्यसैले कस्तो खालका सामग्री छन् र के छन् भन्ने कुरा तपाईँले सुन्दै गएपछि अझै बुझ्दै जानुहुन्छ मलाई यहाँनिर नाम प्रष्ट खुलेको देखिरहेको छैन मैले तर नेपालगञ्जबाट पठाइएको भन्ने देखिरहेको छु जब नेपालगञ्जमा पैँतालिस डिग्री पुगेको थियो तब साल हिउमा पुनिल घोरेपानी टाढा पानीको ट्रेकिङको सम्झनामा खेलेको यादमा गल्तीहरू सच्याइदिनुहोला मेरो पहिलो प्रयास हो लेख्नुभएको छ नसोधो हिउँ मलाई एक एक मिनटमा सम्झिन्छु नसोधो गर्मी मलाई एक एक सेकेन्डमा तडपिन्छु उर्फ गर्मी वसन्त ऋतु आयो भने मक्क पर्छु अनि एकछिन प्रकृतिसँग रमाउनु बाहिर निस्कन्छु केवल पाँच मिनट रमाउन खोज्दा म आफै उफ्रन्छु हे गर्मी कति पीड़ा दिन सकेको एक दुई दिन त विश्राम पनि ल्याउ अनि एकछिन टोलाएर सोध्छु पहिला पहिला पनि त गर्मी थियो हामी बाल्यकालमा बरफ खान्थिम, त्यो ताका जङ्गल पनि गइन्थ्यो स्विमिङ पनि गरिन्थ्यो त्यतिखेर गर्मीको फिलिङ्स नै आउँथेन अनि एकछिन पनि बिउजन्छु अरे अहिले त छटपटि चलेको छ लकडाउनको अनि गर्मी पनि त नबढोस् त दिउँसो झाप्प झाप्प बत्ती जाँदा त झन् मुटु नै पोलेर आउँछ अनि बाहिर निस्केर प्रकृतिलाई चिसो पुकार गर्छु प्रकृति पनि कति निष्ठुरी बत्ती जस्तै एकछिन अँगालोमा लिएर कता बिलाइन हुन्छन् चाँझो पक्का अलिकति मन थामिन्छ र शीतलबोध हुन्छु मन मनै अनि रात पर्छ खाना खाएर बिस्तारामा सुत्न जान्छु त बत्ती बिलिन हुन्छ दिनहुँ दे पसिनाले देख्क्क बनाइसकेको बेला धन्न एकछिन बत्ती आउँछ र मन चङ्गा हर्ष हुन्छ अनि त्यो रातको निद्रा कट छ यो सधैँको दैनिकी भएको छ नेपालगञ्जको भन्दै उहाँले लेख्नुभएको छ र अझै अगाडि लेख्नुहुन्छ नसोध नेपालगञ्जवासीलाई गर्मी के हो गर्मी कति छ भनेर नसोध यो मेरो मनलाई हिउँमा खेल्ने भाव कति छ भनेर त्यही पनि तिमीलाई गर्मी सहेकै छु कहिले चालिस डिग्री त कहिले पैँतालिस डिग्री तातो ता हावामा पीडाभित्र लुकाएर बाहिर रमाएकै छु नसोध हिउँ मलाई एक एक मिनटमा सम्झिन्छु सन् दुई हजार उन्नाइसको अन्तिममा प्रकृतिको काखमा रमाउँदा घलेगाउँ र बन्दीपुर र हिउँमा खेल्न पाउँदा घोरेपानी पुन हिल एकतिस सय दस मिटरदेखि टाढा यात्रा सम्झाउँदा गर्मीको प्रहार सन नसकेर मेरो मस्तिष्कमा फुटेको भाव भन्दै लेख्नुभयो तर उहाँको नाम मैले खुलाउन सकिनँ धेरै धेरै धन्यवाद पठाउनुहुने पुलबुलियन साथीलाई र आगामी दिनहरूमा आफ्नो रचनासँगै नाम र ठेगानालाई पनि लेख्ने गर्नुहोला मैले पटक पटक स्थायी र अस्थायी ठेगाना समेत पनि खुलाइदिने गर्नुहोला भनेर अनुरोध गर्दै आएको छु पक्कै पनि टकबाट तपाईँले पठाउनुहुन्छ त्यसरी र अब एउटा गजल वाचन गरेपछि म साङ्गीतिक गजलतिर लाग्छु बर्दियाका रमेश विकल्पले पठाउनु भएको गजल छ आफैले जान्दैनन् र सिकाएको पनि बुझ्दैनन् आफैले जान्दैनन् र सिकाएको पनि बुझ्दैनन् यो देशका केही मान्छेहरू मान्छे जस्ता छैनन् तिमी जति बल गरेर जाँगर लगाऊ या जगाऊ तिमी जति बल गरेर जाँगर लगाऊ या जगाऊ यी मुर्दाहरू हुन कहिल्यै जाग्दैनन् र उठ्दैनन् यो देशका केही मान्छेहरू मान्छे जस्ता छैनन् त्यो रात जरूर केही भएको हुनुपर्छ उनीमाथि त्यो रात जरूर केही भएको हुनुपर्छ उनीमाथि नत्र किन फर्केर ती दुलही त्यो घर सम्म गैनन् यो देशका केही मान्छेहरू मान्छे जस्ता छैनन् काँचो फलाम सोचेसम्म फगत फलाम नहो काँचो फलाम सोचेसम्म फगत फलाम नहो जबसम्म त्यसबाट शानदार हतियार बन्दैनन् आफैले जान्दैनन् र सिकाएको पनि बुझ्दैनन् दे यो देशका केही मान्छेहरू मान्छे जस्ता छैन <गणगीण> <गणगीण> बर्दियाका रमेश विकल्पको गजल वाचन गरे मैले र अब यति फेरि एउटा सांगीतिक गजलको पालो भएको छ आजको बुलबुलको तेस्रो कोषी गाउँ शहर अनि गल्ली सबै सुनसान छ गाउँ शहर अनि गल्ली सबै सुनसान छ प्रविधि र प्रकोपबीच युद्धका महासान छ मानवता मानवबाट किताबमा मात्रै सीमित रहयो मानवता मानवबाट किताबमा मात्रै सीमित रह्यो मपाईत्व र मानवता बीच हानाहान छ प्रविधि र प्रकोपबीच युद्धका महासान छ जनता रोगभन्दा भोक र भोकभन्दा शोकले मर्दैछन् जनता रोगभन्दा भोक र भोकभन्दा शोकले मर्दैछन् नेताहरूको एकअर्का बीच कुर्सी ताना तान्छ प्रविधि र प्रकोपबीच युद्ध कहासान छ भ्रष्टाचार गर्दैनौ र गर्नेलाई कार्यवाही हुन्छ भन्छन् भ्रष्टाचार गर्दैनौ र गर्नेलाई कार्यवाही हुन्छ भन्छन् यहाँ भ्रष्टाचार जनताबीच जान जान्छ प्रविधि र प्रकोपबीच युद्ध कमासान छ समस्या समाधानमा गम्भीर भई लाग्नुपर्ने बेला समस्या समाधानमा गम्भीर भई लाग्नुपर्ने बेला व्यर्थको जनता र सरकारबीच बना भन्छ गाउँ शहर अनि गल्ली सबै सुनसान छ प्रविधि र प्रकोप यो कोरोनाको बेलाको गजल पठाउनुभयो कैलाश बोगटीले सायल गाउँपालिका दुई शिरमा डोटीबाट पठाउनु भएको थियो र यसलाई मैले वाचन गरेर सुनाएँ आज म बुलबुलमा तपाईँले इमेलमा पठाउनुभएका सामग्रीहरूको वाचनसँगै तपाईँका गजल र रा रात्रिगन्थन शैलीका भावनाहरूसँगै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाइरहेको छु एउटा भावना र गजल पठाउनु भएको छ कमल चलन आँसुले पञ्चपुरी नगरपालिका छ बाबिया चौर सुर्खेतबाट लेख्नुहुन्छ करिब बाइस तेइस वर्ष पहिलेको कुरा हो मेरा बा भारतबाट झण्डै चार वर्ष जति बसेर घर फर्किनु हामी तीन भाइ छोराहरू सब दमाधम स्कुल जाने भइसकेका सबैभन्दा जेठी दिदीको बिहे भइसकेको अब आमालाई पनि प्रसव पीडाउने छैन किनकि बाले अब परिवार नियोजन गरिसक्नु भएको थियो बा निकै खुसी हुनुहुन्थ्यो आमाको अनुहारमा पनि निकै प्रसन्नता देखिन्थ्यो दिन गयो रात आयो र फेरि दिन भयो बातिर जानुभयो दक्षिणतिरको थोरै सीमा मिचेका रहेछन् छिमेकी विष्ट काकाले बा गनगन गर्दै आउनुभयो बा सुरुमा त बिष्ट काकालाई भेट्न जानुभयो बेलुबस्तारमा कुरो निकाल्नुभयो बिष्ट काका निकै झर्केर बोल्न थाले आटो पकाउँदै गरेकी बिष्टिनी पनि बाहिर आइन् कुरा बुझिं रेराबू सांदी में रगत को कुलो बगे हो तल अलिकला एकबीत जमीन को टुकड़ा न हो लैजाओला तर सब मंचायत का काल में चौवन्नी सदस्य जितकर एमए का छोरा पैले बिष्ट कंथे तथानाम बोलने या जमीन मिचेकृष्ले चूर हूँ घर फर्कू दुई चारजना गांव का भलादमी बोला भो रचहरी जोड़ दलित हेप्ने चलन अलग तो योला झन कस्तों फैसला विष्टकै पक्षमा हुन आँट्यो बाले मुद्दा लड्ने विचार प्रकट गर्नुभयो अन्तत दुईजना भलाद्मी बाको पक्षमा बोलेर अन्तिममा बाले आफ्नो मिचिएको एकबित्ता जमिन फिर्ता लिएरै छोड्नुभयो हामी खुसी भयौँ अहिले लिम्पियाधुरा र लिपुले कालापानीले ठिक त्यति बेलाको झझलको दिइरहेको छ लिम्पियाधुरा लिपुले कालापानी विरुद्ध मुद्दा उठाउने ती महान अस्ति मेरा बाजस्तै लागे अटेर गर्ने छिमेकी विरुद्ध कटाक्ष भएर नयाँ नक्सा बनाई सार्वजनिक गर्ने प्रधानमन्त्री गुबेला बाको पक्षमा बोल्ने भलात्मी जस्तै अनि खुशी हुने जनतामा म जस्तै मेरा दाई भाइ जस्तै दिदी अनि बाआमा जस्तै सीमामा बग्ने रगतको कुलो सलबलाउँदै बगेको छ यो भावना लेखेर पठाउनु भएको थियो कमल चलन आसुले पञ्चपुरी नगरपालिका छ बावि चौर सुर्खेतबाट र यो समसामयिक सन्दर्भलाई उहाँले जोड्नु भएको छ नेपालका प्रमुख समाचारहरू विगत दुई तीन महिना यताका प्रमुख समाचारहरू यिनै छन् विभेदका कुराहरू छन् देशको सीमामिचेको सन्दर्भ छ त्यसै कोरोनाको चपेटाका कुराहरू छ र बुलबुलमा पनि तत्कालीन परिवेशका समाजका वर्तमान परिवेशहरूलाई दर्पणको रूपमा चित्रित हुन्छ तपाईँले पठाउने गर्नुभएका पत्र तथा रात्रिगन्थन शैलीका भावनाहरू र गजलहरू पनि त्यसैबाट निर्देशित निर्दे भएको मैले पाउने गरेको छु मैले कमलचलन आसुको यो भावनासँगै उहाँले पठाउनु भएको गजल वाचन गर्छु अब बहादुर भएर पनि तहादुरी बहादुर भएर पनि त बहादुरी पचाएको हुँ ठिक साहेप मजबुरीमा जुठो खाएको हुँ तिम्रो आँगन कुरेर मेरो घर चल्छ ठिक हो तिम्रो आँगन कुरेर मेरो घर चल्छ ठिक हो बाध्यताले सलाम गरेको हुँ डण्डा समाएको हुँ ठिक साहेप मञ्जुरीमा जुठो खाएको हुँ मैं दिए तैं सपथोक बनाईस भन्न मैं दिए तैं सपथोक बनाईस भन्न चोरपस्ता हजुर को घर में मैं ना भगा हो बहादुर भैर भी तो बहादुरी पचाक हो ठीको साहेब मजबूरी में जूठो खाएक हो मैं कमल जलन आसू को युगजल वाचन करिए अर्क बुलबुल को, को, बुल बुल को श्रृंखला में तर वहां अर्क रात्रिगंथन सहित मिशाए फिर युगजल पठाउनु भएको रहेछ त्यसैले मैले थोरै सेरेर यसको वाचन गरेर यहाँनिर अब टुङ्गा आएँ र बुलबुलमा अब अर्को एउटा साङ्गीतिक गजलको पाला भएको छ जिन्दा यार जिन्दा प्यार जिन्दा रहे या यार रहे। यार रहे यार रहे न्दा हवस् तिनै रात्रिगन्थनहरू र रा सुमधुर हिन्दी उर्दू गजलहरू सँगसँगै आजको रात्रिपति बुलबुलबाट अब बिदा हुने बेला भएको छ बुलबुलमा तपाईँले इमेल गरेर पत्राचार गर्न सक्नुहुन्छ बियुएल बियुएल एसएएचआइटिवाई बुलबुल आफ्ना रचनाहरू पठाउन सक्नुहुन्छ गजल तथा रात्रिगन्थन शैलीका भावनाहरू पठाउनु भने मैले क्रमबद्ध रूपमा बुलबुलका श्रृङ्खलाहरूमा प्रस्तुत गर्नेछु तपाईँको पालो आइसकेको छैन भने प्रतीक्षामै बस्नुहोला पालो पक्कै आउनेछ कुनै न कुनै श्रृङ्खलाको बुलबुनमा तपाईँको रचनालाई मैले एकदमै सिकारु रचनालाई पनि लिने गरेको छु प्रसारण गर्ने नै छु र यदा कदा हामी फेसबुक पेज अच्युत घिमिरे बुलबुलबाट पनि स्ट्याटस मार्फत प्राप्त भएका सामग्रीहरूलाई बुलबुलमा राख्दै आएका छौं र त्यो क्रम पनि जारी रहन्छ बुलबुलमा पृथकता दिने कोशिश मेरो सदैव रहन्छ नै तपाईँको साथ रहन्छ भन्ने सा अपेक्षाका साथ आजको रात्रिप्रस्तुति बुलबुलबाट उत्पादन सहयोगी संघर्षविष्ट र म प्रस्तुता अच्युत घिमिरेरी बुलबुल विदा हुँदैछौं जाँदा जाँदै ग्रामीण स्वयंसेवक लघुविद लघुवित्त वित्तीय संस्था सरलाही हरिवनका शाखा प्रमुख लेख्नुभएको छ गजलकार अम्बिका प्रसाद बन्जाराको गजल वाचन गर्दै शुभरात्री भन्छ बोली बनाउँदै मधुरो आमा सोधिरहनुहुन्छ बिरानो ठाउँ बिरानो गाउँ विचार पुर्याउनु ठाउ, बिरानो ठाउँ बिरानो गाउँ विचार पुर्याउनु कुरा गर्दै गहिरो आमा सोधिरहनुहुन्छ बोली बनाउँदै मधुरो आमा सोधिरहनुहुन्छ राम्रो संगत गर्नु कुलत विचार गरी राम्रो संगत गर्नु कुलत विचार गरी चिन्ता गर्दै मेरो आमा सोधिरहनुहुन्छ बोली बनाउँदै मधुरो आमा सोधिरहनुहुन्छ घर चलाउन हम्मे हम्मे परे पनि घर खर्च चलाउन हम्मे हम्मे परे पनि मेरै पो अप्ठ्यारो आमा सोधिरहनुहुन्छ सन्चै छोरो आमा सोधिरहनुहुन्छ बोली बनाउँदै मधुरो आमा एउटा सोधिरहनुहुन्छ